न सोधिदेऊ मेरो बारे खबर रित्तो लाग्छ न सोधिदेऊ मेरो बारे खबर रित्तो लाग्छ तिमी हुन्नौ आमा हुन्नन् घर रित्तो लाग्छ समायौ र छोडिदेऊ कहाँ पुग्ने मन थियो समायौ र छोडिदेऊ कहाँ पुग्ने मन थियो एक्लै हुन्छु यात्राभरि सफर रित्तो लाग्छ तिमी हुन्नौ आमा हुन्नन् घर रित्तो लाग्छ न आऊ भन्यौ सपनामा भन्यौ जुन दिनदेखि नआ भन्यौ सपनामा भन्यौ जुन दिनदेखि किन किन मलाई मेरै रहर रित्तो लाग्छ तिमी हुन्नौ आमा हुन्नन् घर रित्तो लाग्छ खै के का लागि म पानी बने होला खै के लागि यसरी म पानी बने होला नदी जस्तो भइसकेछु बगर रित्तो लाग्छ तिमी हुन्नौ आमा हुन्नन् घर रित्तो लाग्छ फूलहरूलाई सोधे पुग्छ फक्रिनोको पीड़ा फूलहरूलाई सोधे पुग्छ फक्रिनुको पीड़ा फूलेपछि झर्नै पर्छ अवसर रित्तो लाग्छ नसोधिदेऊ मेरो बारे खबर रित्तो लाग्छ तिमी हुन्नौ आमा हुन्नन घर रित्तो लाग्छ पाँच थर गजल मञ्चका अध्यक्ष स्पन्दन दीपक खनालको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवरको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सश्येन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौ शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्री उज्यालु रेडियो नेटवरको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले कार्यक्रमको शुरूआत गरेँ स्पन्दन दीपक खनाल उहाँलाई लिएर आइपुगेको छु पाँच गजल मञ्चका अध्यक्ष हुनुहुन्छ उहाँ मा, नाट्यकर्मी महासंघ नेपाल पाँच थरका सचिव हुनुहुन्छ हाम्रो थिएटर नेपाल लगायत आधा दर्जनभन्दा बढी संस्थाहरूमा आबद्ध हुनुहुन्छ हाम्रो थिएटर नेपालका कोषाध्यक्ष समेत हुनुहुन्छ मैले विशेष गरी उहाँलाई फेसबुकबाटै चिनेको हुँ र प्रत्यक्ष रूपमा आज मात्र भेट्दैछु उहाँका फेसबुकहरूमा मैले हेर्दाखेरि देख्थेँ साहित्यिक अथवा कलाका क्षेत्रमा अभियन्ताको रूपमा लागिरहनु भएको छ देशको पूर्व कुनो जहाँ धेरै साहित्यिक र साङ्गीतिक त्यसै गरी कलाका कार्यक्रमहरू हुने गर्छन् ती कार्यक्रमहरूमा जहिले पनि सक्रिय रूपमा देखिरहनुभएका स्पन्दन दीपक दे खनाललाई काठमाडौँ आउनुभएको बेलामा मैले भेटेको छु र हाम्रो स्टुडियोसम्म बोलाएको छु दीपकजी स्वागत छ तपाईँलाई धन्यवाद छ त्यो दाय र यो अवसरका लागि यो बुलबुल र उज्यालो सिङ्गो समग्र युनिटलाई हार्दिक धन्यवाद भन्न चाहन्छु र पूर्वी नेपाल पान्थरको तर्फबाट र पान्थरी माटोमा रहेर रा साहित्य सिर्जना लगायत सामाजिक कामहरू गरिरहेको एउटा क्याडर्सलाई यहाँसम्म ल्याइदिनुभयो हृदय त आभार प्रकट गर्छु कति मिठो गरी साहित्यिकदेखि लिएर सबै प्रयोग हुने गरी बोलिदिनु रमाइलो पनि लाग्यो अब म मत बोलना जांदु कोल जांद मैं कि बोल्चु मैं के बोल दिन भावना मैं कि सू मछ तसर्थ आज फेसबुक मफत चिने को रही साहित्य में कई करी राखी छु भे प्रमाणित कर एफएमसम लियादी भो सब मैं जान सब महान शब्द हार्दिक धन्यवाद मत्र भन्न सकें बाकी मन में यो एफएमबाट मेरा केही कुराहरू राख्नेछु तपाईँ गजल लेख्नुहुन्छ कविता लेख्नुहुन्छ मलाई थाहा छ त्योभन्दा बढी अरु विधामा पनि कलम चलाउने गर्नुभएको छ कि छैन गजल लेख्छु रुवाई लेख्छु कविता लेख्छु र केही कथाहरू र एउटा उपन्यास अहिले पछिल्लो समय चलेको आख्यान लेख्ने रहर छ रहर चाहिँ त्यसमा पनि राख्नु भएको एकदमै रहर छ र मैले केही लेखेको स्क्रिप्टहरू छ तर मैले त सामाजिक रूपमा सार्वजनिक रूपमा ल्याउन सकेको छैन मैले आख्यानै एकैचोटि ते ल्याएर सरप्राइज जस्तो दिने सपना राखेको छु कुनै दिन सफल हुन्छ होइन के अरे एउटा महान भनाइ सुनेर जीवनमा एउटा प्रेरणा लिएर हिँडेको कि मैले सुनेको थिएँ जुन अस्ता आयो भन्दैमा रुँदै बस्नु हुँदैन ताराहरूको इसारामा हिँड्दै गर्नुपर्छ भन्ने सुनेको थिएँ तसर्थ पनि अब केही न केही गरिरहँदाखेरि कहीँ न काहीँ पुगिन्छ जस्तो लागेर हिँडिरहेको छु रुवाई तपाईँलाई कसले सिकाउनु भयो रुबाई लेख्नुहुन्छ भन्ने मैले छुट्छु रुहाई चाहिँ हाम्रो प्रकाश साङ्देम्बे दाई हुनुहुन्छ उहाँहरू अनि हाम्रो मसँगै यो यात्रामा सँगै हुनुहुन्छ र हामीसँगै पाँच थरे हुनुहुन्छ एनबी अन्जान उहाँले चाहिँ रुवाईको पहिलो महाकाव्य लेख्नुभयो लगायत धेरै साथीहरूसँग छ र हाम्रो पास्टरमा चाहिँ बढी यतातिर पश्चिमतिर चाहिँ मुक्तक भन्नुहुन्छ वा हाम्रो स्रष्टा साथीहरूले तर हामी पूर्वतिर चाहिँ बढी रुवाई भन्छौँ किनभने रुवायात र मुक्तको चाहिँ केही बिदागत लेखन उस्तै सुनिए पनि देखिए पनि दे र केही के फरक छ भन्ने हाम्रो बुझाइ हो त्यसको बहस होला त्यसको सम्मेलन होला त्यसको तर्क गर्ने आफ्नो ठाउँ होला तर पनि हामी त्यता रुवाई भन्छौँ यता मुक्तक भनिरहेको छ लेख्ने सबैले आफ्नो विचार लेखिराखेकै कुरा हो स्पन्दन दीपक खनालसँगको कुराकानीमा एनबी अन्जानको नाम पनि मैले जोड्छु एनबी अन्जान पनि उहाँसँगै अहिले उज्यालो घरसम्म आइपुग्नु भएको छ यति बेला भने हामी स्टुडियोमा दीपक खनाल र म बसेका छौं र मैले कुराकानी गरिरहनुभन्दा नि दीपक खनालको गजल नै सुनाउँछु अघि मैले एउटा वाचन गरेँ अब दिपकजीलाई एउटा गजल वाचन गर्न अनुरोध गर्छु यो गजल वाचन गर्नु अगाडि मलाई यो ठाउँसम्म पुर्याउनु हुने मेरो बुवा आमा मैले सधैँ स्टेजहरूमा पुग्दा म भाषण गरिरहेको हौँला कहीँ कहीँ गजल बाचन कहीँ म केही न केही आज बुवा सपनाको लागि म काठमाडौँमा आए पुगेको यो कुरा मैले ढाँट्नु हुँदैन तसर्थ म सबैभन्दा पहिले त मेरो घरमा बुवा आमा हुनुहुन्छ उहाँहरूलाई एकदम मिस गरेको छु र मलाई जसले चिन्नुहुन्छ उहाँहरू सबैप्रति हार्दिकपूर् हर्दिकतापूर्वक डेडिकेटेड कोही पनि मैले बिर्सेको छैन यहाँ आइपुग्दाखेरि भन्ने लागेको छ र मेरो एउटा गजल सुनाउन चाहन्छु यो अलि पहिले लेखेको गजल चारैतिर बार बारेको कुवा चारैतिर बार कुवा रहेछ जिन्दगी हो जसले पायो उसले खेल्ने जुवा रहेछ जिन्दगी हो चारैतिर बार कुवा रहेछ जिन्दगी हो कसैलाई ओछ्यान भयो कसैलाई मलमपट्टि कसैलाई ओछ्यान भयो कसैलाई मलमपट्टि नरम भन्द नरम लाग्ने रुवा रहेछ जिन्दगी हो नरम भन्दा नरम लाग्ने रुवा रहेछ जिन्दगी हो आकाश छुनी बाहनामा बादल जस्तै मडारिने आकाश छुनी बाहनामा बादल जस्तै मडारिने हावा लाग्दा उडी जाने भुवा रहेछ जिन्दगी हो नरम भन्दा नरम लाग्ने रुवा रहेछ जिन्दगी हो चुरोड तान्ने गाँजा तान्ने हुक्का तान्नेहरू जस्तो चुरोड तान्ने गाँजा तान्ने हुक्का तान्नेहरू जस्तो श्वास भन्दा प्रिय लाग्ने धुवा जिन्दगी हो श्वास भन्दा कहाँसम्म पुग्यौं हामी कहाँसम्म जानु पर्ने कहाँसम्म पुग्यौं हामी कहाँसम्म मृत्यु खोज्दै हिँडिरहने बटुवा रहेछ जिन्दगी हो मृत्यु खोज्दै हिँड्नु पर्ने बटुवा रहेछ जिन्दगी हो चारैतिर बार बारेको कुवा रहेछ जिन्दगी हो जसले पायो उसले खेल्ने जुवा रहेछ जिन्दगी हो धन्यवाद कति राम्रो कति मिठो कहिले लेख्नुभएको थियो गजल यो गजल सम्भवतः दुई हजार छैसठी सालमा हुन सक् हुनपर्छ छैसठी सालमा लेखेको याद छ कतिवटा लेखिए तपाईँका गजलहरू मैले जीवनमा गजल एराउन्डेड टू हन्ड्रेड थ्री हन्ड्रेड तर मैले बिचमा एउटा डायरी हराएँ त्यहाँदेखि पछि मात्रै सम्झिनुपर्छ आफैले भन्ने याद भयो त्यहाँदेखि सम्झिने अनि पछि चाहिँ डायरीमै नलेख्ने दिमागमा लेख्ने काम सुरु गरियो कण्ठ पार्न थाल्नु त्यहाँदेखि पछि चाहिँ मैले प्रायः कपीमा म कमै मात्रै लेख्छु प्राय दिमागमै ले खेलाउने खेलाउने लेख्ने अनि जाने भन्ने कन्ठ हुन्छ आफ्ना गजलहरू प्राय लेखेको जति चाहिँ मैले कण्ठ गर्छु र गर्ने गरेको छु मैले प्राय इन्टरभ्यूहरू दिँदाखेरि डायरी हेरेर दिदिन थिए तर पनि अब यहाँ आफूलाई तयार गर्नुपर्छ भनेर फेरि व्यस्तताको बिचबाट यहाँ आएको छु आफू प्रिपेयर नभएको बेला पनि हुनसक्छ त्यो हिसाबले चाहिँ कति राम्रो उहाँ काठमाडौँ आउनुभएको केही दिन भयो मैले सम्पर्क गरिरहेको थिएँ कहिले दिन मिल्छ भनेर र आज हामीलाई जुरेर हामी <coughs> आज बसेका छौँ बुलबुलको बसाइमा र उहाँले डायरी बोक्नु भएको छ ताकि नबिर्सियोस् भन्नको लागि मैले स्टुडियो पस्नु अगाडि सोधेको थिएँ उहाँले आफ्नो मात्रै होइन म कतिपय राम्रा लागेका अरूका गजल पनि दिमागमा कण्ठ पारिहाल्छु मेरो त्यो बानी छ भन्नुभएको थियो किन भन्नुभएको बल्लभोजी डायरी हराएपछि रहेछ आ, एक खालको चाहिँ मलाई मलाई पनि जीवनमा गुड लाग्ने पोइन्ट नै के हो भने मलाई मन पऱ्यो एकचोटि दुईचोटि तिनचोटि सुने भने त्यो गजल हन्ड्रेड पर्सेन्ट आउँछ फेरि मलाई मन छुएन भने चाहिँ सयौँचोटि पढ्दा पनि अब त्यो आउँदैन अनि म छोडिदिन्छु हामीले प्राय बुलबुलमा पश्चिमका स्रष्टा धेरै ल्याउँछौँ गजलमा र पश्चिममा गजलको धेरै ठुलो खेती पनि सपरिरहेको छ अहिले पूर्वतिर गजलको खेती के छ अब तपाईँलाई त्यहाँबाट छ पूर्वमा हामी लेखिरहेछौँ होइन पश्चिमतिर फरक चाहिँ छ फेरि हामी पूर्वमा हामी पूर्वमा चाहिँ अलि बढी लय ज्ञात्मकता यति गति हेरेर अनि मुसलसल गजल लेखिरहेछौ पश्चिमतिर गैरमुसलसल विचारमा एकदम माथि उठेर होइन समाजलाई नै एउटा बागडोर चाहिँ गजलै हो भनेर उहाँहरू लेखिरहनु भएको छ तर पूर्वमा कम लेखिएको त होइन हामी एकदम लेखिरहेछौँ माहौल बनाइरहेछौं म आफै गजल मञ्चको पाँचर पाँच थरको अध्यक्ष हुँदै गर्दा मैले मेची गजल प्रतियोगिता गर्ने अवसर प्राप्त गरेँ मेचीकोसी प्रतियोगिता एक गरियो मेचीकोसी प्रतियोगिता दुई गरियो अनि देश संतामा गयो कि प्रदेश नम्बरको गर्नु पर्यो कि देशव्यापी गर्नु पर्यो भनेपछि मैले यो मोती जयन्ती भदौमा त्यहाँनिर चाहिँ नेपालव्यापी गजल प्रतियोगिता र पूर्व पश्चिम कैलालीदेखि ताप्लेजुङसम्मका स्रष्टाहरूलाई एउटै स्टेजमा गजल बाँच्छन् भनेर शब्द श्रृङ्खला भागसात गजल मेहफिल अनि कवितामा चाहिँ काव्य श्रृङ्खला काव्य का लहर भन्ने एउटा कार्यक्रम गरेर त्यहाँ पनि गरेर त्यो कार्यक्रम सम्पन्न गरेका छौँ यी सबै पाँच थरमा भएको का कार्यक्रम यी सबै पाँच थर्म अनि जस्तो पाँच झापा इलाम अथवा मुरङसम्म तपाईँहरूको गजलको मैले गजलको सञ्जाल कसरी विस्तार भएको छ कतिको सम्पर्क भइरहन्छ एकापसमा होइन हामी एकदमै कन्ट्याक्ट त भइरहन्छ प्रोग्रामहरू यति धेरै हुन्छन् अब भलै यता एफएमले भलै पत्र आएनन् होला तर पाँच एउटा राम्रो पक्ष चाहिँ के छ भने पाँचतरको फर्स्ट भन्छु हामीले कवि कुना स्थापना गरेका छौँ जहाँ चाहिँ हरेक शुक्रबार हामी आफूले लेखेका रचनाहरू सुनाउँछौँ हरेक शुक्रबार पाँच पाँच बजे भेला हो नि एक घन्टाभित्रमा त्यहाँका स्रष्टाहरू चाहिँ अनि नेपालमा के भइरहेको छ नयाँ किताब के आयो त्यहाँनिर छलफल हुन्छ अनि नेपालको कुन एफएममा को सम्पादक आयो कुनमा चाहिँ साहित्यिक कार्यक्रम हुन्छ अनि कुनमा चाहिँ कुन, कुन, कुन पत्रिकामा को सम्पादक च्यान्स कुन चाहिँ कोसेलीमा के आउँछ फुर्सदमा के आउँछ लगायतका अनि नयाँ विचारमा त्यहाँ विषयमा छलफलै चल्छ कति राम्रो रहेछ मतलब सबै थरीमा अपडेट बनाउने होइन अब देशमा के भइरहेछ भने हामीले त्यो गर्नुको चाहिँ कवि कुना स्थापना गर्नुको एउटै उद्देश्य हो पठन संस्कृति सिद्धिएर गयौँ हामी फेसबुकमा केन्द्रित भयौँ त्यो फेसबुक केन्द्रितलाई चाहिँ अब पठन संस्कृतिमा लानपर्छ गजल लेखेर कविता लेखेर पनि स्टेज पाउँछ भोलि राज्यमा चाहिँ राम्रै प्लेस आउन सक्छ भन्ने आउँदो पुस्ताले सिक्नपर्छ भनेर फेसबुक सपथक होइन लेखन पनी किताब खन रिताब पढ़ना पत्रो लेखक किबा पढ़ी दिदन कैसे फेसबुक बाहे बाहर पाठक नहीं भेटना छोड़ी सको जस्तो बेला में हमी एवं कोशिश करी आज पांच थर गजल मंच अध्यक्ष स्पन्दन दीपक खनालसँग छौँ चा। पाँच थर हिलिहाङ छमा उहाँको जन्म भएको हिलिहाङ गाउँपालिका उहाँको घर र उहाँ विभिन्न संस्थाहरूमा पनि हुनुहुन्छ नाट्यकर्मी महासङ्घ नेपालका सचिव हुनुहुन्छ हाम्रो थिएटर नेपाल का कोषाध्यक्ष हुनुहुन्छ लगायत विभिन्न सङ्घ संस्थाहरूमा आबद्ध हुनुहुन्छ र आज हामी उहाँसँग कुराकानी गर्दै उहाँका गजल पनि सुन्दैछौँ अर्को एउटा गजल सुनाउनुहोस् न दिपकजी कुन सुनाउने अब ठिक छ म अर्को एउटा गजल बात गर्छु हेर्छु लाग्छ रहरहरूको मैदान कस्तो कस्तो लाग्छ लाग्छ रहरहरूको मैदान कस्तो कस्तो लाग्छ तिमीले छोडेर हिँडेको बिहान कस्तो कस्तो लाग्छ लाग्छ रहरहरूको मैदान कस्तो कस्तो लाग्छ तिमीले छोडेर हिँडेको बिहान कस्तो कस्तो लाग्छ मलाई मेरै देशमा केही गर्ने मन छ मलाई मेरै देशमा केही गर्ने मन छ जानु छ यो देश छोडेर उडान कस्तो कस्तो लाग्छ जानु छ यो देश छोडेर उडान कस्तो कस्तो लाग्छ छोरी भएकै कारण गर्वपत गरेछन् सम्झिन्छु म सम्झिन्छु छोरी भएकै कारण गर्भ पतन गराएछन् सम्झिन्छु यो छोरा जन्माउने अभियान कस्तो कस्तो लाग्छ यो छोरा जन्माउने अभियान कस्तो कस्तो लाग्छ एक टुरा यता एक टुराले यता आमाको लास कुरेर बसेको छ एक टुहुरो यता आमाको लास कुरेर बसेको छ उही बेला छिमेकीमा चल्दैछ नाजगान कस्तो कस्तो लाग्छ उही बेला छिमेकीमा चल्दैछ नाचगान कस्तो कस्तो लाग्छ जिन्दगी भर हुँदैन भनियो पढियो अनि थालियो जिन्दगी भर हुँदैन भनियो पढियो अनि थालियो सबै रै थालिन्छ मदिरापान कस्तो कस्तो लाग्छ सबै र थालिन्छ मदिरापान कस्तो कस्तो लाग्छ लाग्छ रहरहरूको मैदान कस्तो कस्तो लाग्छ तिमीले छोडेर हिँडेको बिहान कस्तो कस्तो लाग्छ बडा मिठो राम्रो गजल सुनाउनु मैले गजलकै कुरा गर्दा तपाईँले गजल लेख्न कहाँबाट सुरुवात गर्नुभयो होला जस्तो तपाईँले यो पढिरहँदा लाग्यो मलाई चासो मैले चाहिँ दुई हजार अन्ठाउन्न सालमा गजल लेखेको थिएँ र त्यहाँदेखि यता चाहिँ म लेखक होइन म अहिले पनि म आफूलाई लेखक हो भन्ने कुनै दाबी नै गर्दिनँ म चाहिँ गजलकारहरूलाई विस्पेस बनाइदिन पर्छ यो देशमा लेखकहरूको पनि ठाउँ हुनपर्छ अझै मेरो एउटै तर्क हो यो देशमा लेखकहरूले लेख्न छोडे भने संविधान पनि यिनै विद्वानहरूले यिनै लेखकहरूले लेखेको तसर्थ यो देशमा यतिसम्म पनि माग हो कि मेरो पर्सनल्ली यो चाहिँ मेरो फोर्सेस माग चाहिँ के हो भने कम्तीमा साहित्यकारहरू पनि यो देशको राज्य सत्ता सञ्चालकसम्म हुनपर्छ विचार लेखेर मात्रै होइन विचार लेखेर कार्यान्वयन गर्न पनि आफू पनि जानपर्छ भन्नेसम्मको तर्क राख्ने हो मैले तसर्थ पनि अब हामीले साहित्यकारहरूले गजलकारहरूले लेखेको कुराहरू देखेर नै मैले पनि अब केही न केही लेख्ने प्रेरणा प्राप्त गरेँ होला तपाईँलाई कसले सिकाउनु भएको थियो सुरुमा गजल मैले जीवनमा कोही गुरु थापेर गजल लेखिनँ पहिलो कुरा चाहिँ सबै साथीभाइले अब भन्नुहुन्थ्यो अब मेरो एकदम प्रिय मित्रहरू हुनुहुन्छ राज जिलाञ्जली मधु आजित केुङ होइन गजलमञ्चको पूर्व अध्यक्ष पनि हो मधु आजित केुङ अनि अब म त्यहाँको सन्देश सुब्बाभ हो त्यहाँदेखि शङ्कर आत्मा अहिले गजलमञको टिम छ वारको टिमको हौसला पनि छ सबै अनि जुन कतिवटा गजलका राम्रो गजल लेख्नुहुन्छ जुन उहाँहरू सबै प्रेम ओजासहरू हामीले पास्तमा आदरणीय मानेको स्राथ, र रा, पास्तर साइ साहित्यिक स्रष्टाको अभिभावक भन्छौँ प्रेम मजा सर उहाँहरूको प्रेरणा पनि मलाई गजल लेख्ने एउटा प्रेरणा चाहिँ बन्यो तर मैले गुरु राखेर कसैलाई सोधेर यस्तो लेख्न पर्दो रहेछ भनेर चाहिँ लेख्नु पास्तर गजल मञ्चमा कति गजलकारहरू जति आबद्ध हुनुहुन्छ होला हाम्रो पाँचतर गजल मञ्चमा मेम्बरसिप चाहिँ तेह्रजनाको हो तर पास्तरमा गजल मञ्चमै त्यति भए पनि हाम्रो सबै साहित्य साधना पाँच थर गहुमके क्याम्पस पाँच गजल मन्स, याकथुङ प्रज्ञा प्रतिष्ठान नौलो साहित्यिक ज्ञान प्रतिष्ठान यी सबै संस्थाहरूको चाहिँ सह, सहकार्य नै हुन्छ हरेक कार्यक्रममा त्यसो हुँदा त्यो सबैमा गजल लेख्ने कविता लेख्ने नाटक गर्ने फिल्म खेल्ने यी सबै सहकार्य हुने भएकोले हामी सबै त्यो कुनै पनि विचार चाहिँ एगेन्स्टमा छैन क्या त्यहाँ अनि पाँच तारकै छिमेकी जिल्लाहरूसँग चाहिँ कतिको कोअर्डिनेसन भइरहेको हुन्छ हाम्रो राम्रो कोअर्डिनेसन हुन्छ हामीमा अस्ति मितेरी साहित्य सम्मेलन झापामा पनि आएको थियौँ तेरोथुङमा हुन्छ ताप्लेजुङ हुन्छ अनि सुनसरी हुन्छ जस पूर्वमा हामी एकदम भरपूर सहकार्य गरेर इलाम अस्ति भालुढुङ्गामा भएको प्रोग्राममा पनि हामी थियौँ लगायत सबै गर्दाखेरि हामी पाँच पूर्वतिर चाहिँ क्लोजमै कार्यक्रम गरिरहेछौ माछा मात्रै मारिबस्छौ माझी कहिलेसम्म माछा मात्रै मारिबस्छौ माझी कहिलेसम्म डुब्ने डुंगा तारी बस्छौ माझी तिमीले तारा मान्छेहरू चन्द्रमामा पुगिसके तिमीले तारा मान्छेहरू चन्द्रमामा पुगिसके खोलावारी पारी बस्छौ माझी कहिलेसम्म डुब्ने डुंगा तारी बस्छौ माझी कहिलेसम्म बाढ़ी आउँछ तिम्रै सन्तान बगाएर लान्छ बाड़ी आउँछ तिम्रै सन्तान बगाएर लान्छ झुप्रा घर सारी बस्छौ माझी कहिलेसम्म डुब्ने डुंगा तारी बस्छौ माझी कहिलेसम्म जवानी पगालेर बालुवा चालेर जवानी पगालेर बालुवा चालेर साँझको गर्जो तारी बस्छौ माजी कहिलेसम्म डुब्ने डुङ्गा तारी बस्छौ माझी कहिलेसम्म सधैं निर्दो भएर सधैं सधैं थेकिएर सधैं निर्दो भएर सधैं सदै हेपिएर खोला किनार वारि बस्छौ माझी कहिलेसम्म डुब्ने डुंगा तारी बस्छौ माझी कहिलेसम्म इतिहासमा नलेखिएको तितो कथा सुनाएर इतिहासमा नलेखिएको तितो कथा सुनाएर सधैं आँसु झारी बस्छौ माझी कहिलेसम्म माछा मात्रै मारिबस्छौ माझी कहिलेसम्म डुब्ने डुंगा तारी बस्छौ माझी कहिलेसम्म गजलकार स्पन्दन दीपक खनालको गजल मैले वाचन गरे पाँच थर हिलिहाङ छ उहाँको घर र पाँच थर गजल मञ्चका अध्यक्ष पनि हुनुहुन्छ आज हामी पूर्वतिरका गजलको माहौल उहाँको गजल लेख्ने शुरूआतदेखि लिएर अहिलेसम्मको गजलमाथिका उतार चढ़ावहरू जस्ता विषयमा सुन्दै उहाँका गजलहरू पनि सुनिरहेका छौपकजी सुन। तपाईले पछिल्लो समय यो पाँच थर गजल मञ्चको अध्यक्षता आफूले लिइसकेपछि तेह्रजना तपाईँहरूको कोर मेम्बर भनौं त्यसको त्यो ते बाहेक सबै गजल लेख्नेहरूलाई समेट्ने कोसिसहरू गरिरहनु भएको छ पाँच वर्ष यताको अगाडिको पाँच थरको गजल लेख्ने प्रक्रिया र पाँच वर्ष पछाडि अहिले आइसकेपछि परिवर्तनहरू के के छन् कतिको बढेका छन् हामीले धेरै कोसिस गऱ्यौँ के त्यहाँ बिचमा चाहिँ जस्तै पैसा तिरेर साहित्य सुनाउने जस्तै टाढा टाढादेखि स्रष्टाहरू बोलाउने त्यहाँनिर चाहिँ उहाँहरूलाई पारिश्रमिक दिएर पठाउने पारिश्रमिक मतलब आउने जाने खर्च दिएर भाडासम्म उपलब्ध गराएर पठाउने पचास रुपियाँ टिकटले गजल सुन्ने माहौल बनाउने सम्मका अभियानहरू पनि चलायौँ र कवितामा अब राकेश साहित्यिक महोत्सव के अरे प्रदेश नम्बर एकै स्तरीय बहु बहुभाषिक साहित्यिक काव्य गोष्ठी लगायतका एक वर्षभित्रमा नहुँदा पनि दसदेखि पन्ध्रवटा बिसवटासम्म कार्यक्रम त मिनिमम हामी पुस्तक चर्चाहरूभन्दा बाहिरका कार्यक्रमहरू गरिरहेका छौँ जिल्लाभित्रमा र यो सबै गर्दा चाहिँ लाग्छ अहिले सा, बास्टरमा साहित्यको गजलको सबैभन्दा बढी माहौल उठेको छ हमीर क्रम में एकदम उठेको उठे अब यो अस्ति मोती जयंती में पश्चिम कैलाली देखि तापेजुमसम का गजलकार चलेगा गजलकार पूर्व देखी पश्चिम को साथी कोड़ तब पर्सनली चाहे मध्यक्ष भैस मेरे प्रिय मित्र अब पश्चिमदेखि नै म गजल लेख्नेहरू चाहिँ अलिक फलो गरेर हेरिरहेछु महेन्द्र चन्द्र महासागरदेखि लगेर हुकुम धर्कन यता अलि यता आउँदा सुमन स्मारिका अलि यता आउँदा प्रदीप रोदनहरू यता आउँदा दिग्गज धौलारीदेखि लगेर सङ्गीता थापा यता ईश्वर दाहाल हुँदै पूर्वसम्म हर्ने क्रममा त्यसरी सबैलाई त्यसरी होइन लोकेन्द्र बन्जारा दाईमाथि अनि योचोटि चाहिँ सातजना गजलकारहरू पाँच थालको वन्दना विवश चाहिँ इन्द्र सरोवर झापादेखि लोकेन्द्र बन्जारा धनकुटादेखि ईश्वर दाहाल मकवानपुरदेखि सङ्गीता थापा कैलालीदेखि सुमन स्मरिका यता के अरे प्रदीपरोधन गोर्खादेखि लगायतका साथीहरू गरेर एकदम पश्चिमसम्मकै मनहरू चाहिँ गजलको ट्रेन टेस्ट गरौँ भन्ने हो क्या मेरो कुरा चाहिँ कम्तीमा उहाँहरूले गरेर त्यहाँ पास्तरमा गजल वाचन गरिदिँदा उहाँहरूलाई हामीले पारिश्रमिक दिन सकेनौँ होला उहाँहरूको गरिमालाई धान्न सक्ने हामीले स्टेज बनाउन सकेनौँ होला कम्तीमा तर हाम्रा पास्तरी दर्शक यान कि साहित्यलाई माया गर्नेहरूलाई कम्तीमा पश्चिम कैलालीको मान्छेलाई पनि गजल सुनाउनै पूर्व र पूर्व पाँच तरको दिपक खनालाई पनि गजल सुनाउने कैलाली पुर्याउँछ यो साहित्य त्यस्तो चिज हो भन्ने चिनाउनु थियो मेरा लागि र कम्तीमा गजल मञ्च पाँचतर छ है भन्ने दार्चुलामा थाहा हुनपर्छ भन्ने लागेको थियो तसर्थ पनि नेपालव्यापी का गजल प्रतियोगिता गरेर नेपालभरिका गजलकारहरूको एकचोटि ध्यान तान्ने कोसिस गरेको थियौँ र सफल पनि भयो भलै प्राविधिक कारणहरूले सबै कार्यक्रमको डिटेल्स हामीले गर्न सकिरहेका छैनौँ होला तथापि कार्यक्रम भव्यताका साथ सम्पन्न गऱ्यौँ र त्यसले माहोल एक खालको तरंगित <स्तिधा> चाहिँ बनायो एउटा मर्न चाहन्छु बाँच्दिनँ यस्तो भार बोकेर म मर्न चाहन्छु बाँच्दिनँ यस्तो भार बोकेर तिमी बाँच बास पुग्छ भाग्यवानी निधार बोकेर तिमी बाँच बास पुग्छ भाग्यवानी निधार बोकेर आमाको चेहरा सधैँ सधैं उदास देखिन्छ मेरी आमाको चेहरा सधैँ सधैं उदास देखिन्छ मेरा बा कहाँ गए होला श्रृङ्गार बोकेर मेरा बा कहाँ गए होला श्रृङ्गार बोकेर अर्काकै इशारामा चलेको छ भन्छन् भन्नेहरू मेरो देश अर्काकै इसारामा चलेको छ भन्छन् भन्नेहरू भनियोस् को हिँड्छ यो देशको सरकार बोकेर भनियोस् को हिँड्छ यो देशको सरकार बोकेर तिमीले आज मुटु लिएर फर्कियौ खुब याद गरेको छु तिमीले आज मुटु लिएर फर्कियौ खुब सम्झेको छु हिजो आएकी थियौ फुलको हातमा उपहार बोकेर हिजो आएकी थियौ फुलको हातमा उपहार बोकेर अस्पतालमा रोक सो सोधिन्छ भट्टीमा कसैले रोग सोद्धैन अस्पतालमा रोग सोधिन्छ भट्टीमा कसैले रोग सोद्धैन त्यसैले म आज भट्टी छिरेको हुँ आफ्नै संसार बोकेर त्यसैले आज म भट्टी छिरेको हुँ आफ्नै संसार बोकेर म मर्न चाहन्छु बाँच्दिन यस्तो भार बोकेर तिमी बाँच बास पुग्छ भाग्यवानी निधार बोकेर एउटा इरानी चरा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 बुल, बुल। म त केवल तिमीसँग गुन साट्ने मान्छे म त केवल तिमीसँग गुन साट्ने मान्छे चाँदीसँग पित्तलसँग सुन साट्ने मान्छे गरीबको झुपडीमा सधैँ अभाव हुन्छ भने गरीबको झुपडीमा सधैँ अभाव हुन्छ भने मेहनत र पसिनामा नुन साट्ने मान्छे चाँदीसँग पित्तलसँग सुन साट्ने मान्छे कथा जस्तो जिन्दगी यो दिक्क लागेपछि कथा जस्तो जिन्दगी यो दिक्क लागेपछि बियोग र वैरागमा धुन साट्ने मान्छे चाँदीसँग पित्तलसँग सुन साट्ने मान्छे मैले केही गर्नु देशका लागि मर्नु परे मैले केही गर्नु देशका लागि मर्नु परे पानीसँग माटोसँग खुन साट्ने मान्छे चाँदीसँग पित्तलसँग सुन साट्ने मान्छे सपनाको छुट्टै संसार तिमी रोज्छौ भने सपनाको छुट्टै संसार तिमी रोच्छौ भने धरतीसँग आकाशको जुन साट्ने मान्छे म त केवल तिमीसँग गुन साट्ने मान्छे चाँदीसँग पित्तलसँग सुन साट्ने मान्छे गजलकार स्पन्दन दिपक खनालको गजल वाचन गर्दै मैले बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ आज हामीसँग पाँच थर हिलिहाङ का स्पन्दन दिपक खनाल हुनुहुन्छ पाँच गजल मञ्चका अध्यक्ष लगायत विभिन्न सङ्घ संस्थाहरूमा हुनुहुन्छ तपाईँको कलाको पक्षलाई पनि अवसमात्नु पऱ्यो दिपकजी है कलाकारितामा पनि तपाईँ लाग्नुभएको रहेछ आफै कलाकार हो कि होइन मैले केही नाटकमा केही चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरेको छु अब त्यो हेर्दाखेरि म कलाकार हो कि जस्तो अरे अब मेरो अनुहार कहिलेसम्म चल्छ र भन्ने प्रश्न गर्ने हो भने अब ठिकैसम्म कलाकार होइन म एउटा अभियन्ता जस्तो हो भनेर बुझे पनि हुन्छ त्यो कला साहित्य भन्ने अनि म मेन चाहिँ अहिले अब कला साहित्य भन्दा पनि पर्थ्यो र पोलिटिक्समा अलिक बढी बिजी छु होइन अब त्यो मुमेन्टमा राजनीतिमा अलिक व्यस्त भइसकेपछि कलाकारिता साहित्य चाहिँ सहायक पाटो जस्तो बन्यो अनि मलाई लोकेन्द्र दाईहरूले लोकेन्द्र बन्जारा दाई नमकमा हुनुहुन्छ विवास बलिहद्र दाई हुनुहुन्छ अनि अब राजनीतिभन्दा बाहिर रहेर साहित्य लेखिराख्ने साथीहरूले चाहिँ एकदम मलाई फोर्स गर्ने कुरा नै के हो भने राजनीति छोडिदिउ तपाईँले मेरो साथी प्रिय मित्र मधु केुङ हुनुहुन्छ उहाँ मधुजी राम्रो मलाई बढी प्रेसर आउने कुरा नै के हो भने तिमीहरूले राजनीति गरेर साहित्य चाहिँ माऱ्यौ तिमीहरूको अनि उहाँहरूले फेरि अब राजनीति छोड़ा भन्न त कसले भन्ने र अब हामीले त्यहाँको सिङ्गो एउटा माहौल मोमेन्ट बोकेर हिँडेका छौँ देशको सम्भावना खोजेर हिँडेका छौँ सबै चेन्ज गर्नु अगाडि चाहिँ पोलिटिकल लिडरहरू चेन्ज हुनपर्छ अब हामी साहित्य लेख्नेहरूले राजनीति न राजनीति त संसारका सबै मान्छेले बुझ्ने कुरा हो अनि नगर भन्ने क्षमता त अब कसले नगर भन्ने र तर पनि उहाँहरूले चाहिँ साहित्यलाई बढी समय देऊ भन्ने चाहिँ गर्नुहुन्छ अनि हामी उसमै नाट्य कुराहरू अथवा अभिनयका कुराहरूमा थियौँ तपाईँसँगै आउनुभएको साथी पनि अन्बि अन्जान मतलब सिनेमा क्षेत्र निर्देशक निर्देशक र एसियाको सबैभन्दा सानो आधा इन्च भन्ने किताबको लेखक रोवाईको माघि महाकाव्यको लेखक हुनुहुन्छ हाम्रो थिएटरको अध्यक्ष हुनुहुन्छ हामीसँगै सहकार्य गरिरहेका छौँ र यो लामो यात्रामा उहाँसँग मेरो पैंसठी छैंसठी देख सहकार भैर हमीर कलाकारिता टिपिकल सजस टक्क जोड़िने सज को, को भाषा ठैक्क बोलने अजला कई दिने आर्टिस्टर अल्चरल में बड़ी काम कर पहचान में बड़ी काम कर संस्कार संस्कृति रेस्क संपत्ति बहुजात बहुसंस्कृतिक बहुभाषिक सभ्यताहरूलाई चाहिँ एकै ठाउँ जोडेर देशलाई जुरुक्कै बोक्न सकिन्छ भाषालाई कलालाई साहित्यलाई राजनीतिलाई एकै ठाउँ मिसाएर लाने हो भने समाजमा बरम्बर प्रगति हुन्छ भन्ने हाम्रो बुझाइ भएको हुनाले हामी कलाकारिता पनि अलिक बढी चाहिँ समाजसँग टज हुने खालको आउँदा दिनहरूमा गजल क्षेत्रमा अथवा कलाकै क्षेत्रमा पाँच थरको अरू योजनाहरू आफै आबद्ध भएको के के छन् त्यस्ता हामी त्यही हो अब त्यहाँको सबै स्रष्टाहरूको किताब निकालिदिने कामहरू किताब ल्याउ ल्याइदिने बाहिरदेखि आउने साथीहरूको पनि पुस्तक चर्चा गरिदिने माहौल बनाइदिने स्टेज बनाइदिने उहाँहरूलाई र प्रत्येक वर्ष मोती जयन्तीको अवसरमा एउटा आइतराज स्मृति गजल पुरस्कार भन्ने हामीले आफै स्थापना गरेका छौँ त्यो चाहिँ सागर के रुङ मधुकेरुङहरूको बुवाको स्मृतिमा हो अहिले छैठौँ श्रृङ्खला योचोटि हामीले ललिजन रावललाई दियौँ छैठौँ श्रृङ्खला पुगेको छ र अब सातौँ श्रृङ्खला अब कोही होला त्यो मोदी जयन्तीमा वितरण गरिन्छ लगायत अब वर्षैपछि म्याही गर्दै लाने बहसहरू गर्दै लाने नयाँ गजल लेख्न सिक्ने भाइहरूलाई कार्यशाला जस्तो बनाएर भाइ त्यहाँबाट पनि ल्याउने साहित्यमा प्रेरणा दिने अब के कलाकारितामा पनि वर्कसपहरू गराउने त्यहाँबाट कलाकारहरू उत्पादन गर्ने अब राजनीति में विचार क्लि बनाने सजभ पार्टी होना भाजभंदा मिथि दुख सुख भाथि चीन विद्वान को परिभाषा होते हैं भुजाई चाहे टक्क तल गांव लेवल हाई लेवलसम लगे अंतर्गत हमी कोशिश हम हम अभियान सहकार्य हम साधु तैयार दीपक जी अब अर्क एवं गजल सुन धेरे बेर गजल नसुने तैयक मलाई मेरै आँगनमा तिम्रो सालिक बनाउने मन छ मलाई मेरै आँगनमा तिम्रो शालिग बनाउने मन छ तिमीलाई सम्झेर जिन्दगी भर निदाउने मन छ तिमीलाई सम्झेर जिन्दगी निदाउने मन छ जसको आँखामा बस्न चाहेको थिए थाहा पाएन उसले जसको आँखामा बस्न चाहेको थिए थाहा उसले उसलाई पनि थाहा दिनुपर्छ बिझाउने मन छ उसलाई पनि थाहा दिनुपर्छ अब बिजाउने मन छ तिम्रो सिउँदोमा परायाको सिन्दूर कसरी हेर्नु मैले तिम्रो सिउँदोमा परायाको सिन्दूर कसरी हेर्नु अह म हेर्न सक्दिनँ यी आँखा फुटाउन मन छ अह म हेर्न सक्दिन मलाई यी आँखा फुटाउने मन छ के देखेर जाँदैछौ अर्कै के भएर सोच फर्किनु पर्ला के देखेर जाँदैछौ अर्कै कि भएर सोच फर्किनु पर्ला यस्तो लाग्दैछ तिमीलाई पनि पछुताउने मन छ यस्तो लाग्दैछ तिमीलाई पनि पछुताउने मन छ ए समय मलाई एक अवसर दे बदला लिनु छ ए समय मलाई एक अवसर दे बदला लिनु छ भगवान भेट्न दे त्यसका पाता फर्काउने मन छ भगवान भेट्न दे त्यसका पाता फर्काउन मन छ मलाई मेरै आँगनमा तिम्रो शालिग बनाउने मन छ तिमीलाई सम्झेर जिन्दगीभर कस्तो प्रेमी है अब भयङ्कर भयङ्कर तपाईँको अलिकति वैयक्तिकतातिर पनि आउनु मन लाग्यो मलाई घरमा को को हुनुहुन्छ बुवा आमा हुनुहुन्छ मेरो दाइहरू हुनुहुन्छ मेरो दिदी हुनुहुन्छ भाउजूहरू हुनुहुन्छ नी, अनि नानीहरू छ साहित्यमा लागेकोमा घरमा कि एकदमै राम्रो गरिस् भन्नुहुन्छ कि ठिक गरिदिनुहोस् भन्नुहुन्छ मैले जीवनमा मैले भने मेरो बुवा आमा आई ग्रेट सलुटेड मेरो बुवा आमा नहुनु थियो भने माझ यो उज्यालो मार्फत देशैभरि र सारा दर्शकसँग त के म राजनीतिमा म कलामा म साहित्यमा केमा पनि हुँदिनँ थियो मेरो बुवा ले जुन तेर म 15 वर्षदेखि कन्टिन्यू यसरी नै हिँडिरहेको छु आ, यो सबैजस पहिलो कुरा त बुवा आमा दाजुहरू भाउजूहरू उहाँहरूले नै यहाँ पुर्याउनु भयो र मलाई ज जसले जीवनमा छोटो समय भेटिएर छोटो समयमा छुट्नु भयो होला उहाँहरूको प्रेरणा उहाँहरूकै साथले म यहाँ आइपुगेँ भन्छु मैले जीवनमा जो जोसँग एक मिनेट पनि सङ्गत गरेको छु उहाँहरू कोही पनि मैले जीवनमा एन्टी एगेन्स्ट उहाँहरूको सहयोग रहेन उहाँहरूको मप्रतिको प्रतिको सह सा, सद्भाव छैन कहिले सोचिनँ यति राम्रो डेडिकेसन छ तपाईँको साहित्यमा होइन साहित्य कला सङ्गीत सबैतिर छ अघि भन्नुभयो नि एउटा डायरी हराएपछि चोट परेर म दिमागमा राख्न थालेँ कन्ठै पारेर भनेर अब त्यस्तो डायरी हराउँछ एउटा पुस्तक नै टक्क गजलको निस्कियो भने तपाईँको कविताको पुस्तक निस्कियो भने त एउटा हराउला हजार पन्ध्र सय निस्किँदा त नहराउला नि होइन यो चाहिँ सबै साथीहरूको तैँले ननिकालेर के गरेको के गरेको प्रश्न छ मैले ननिकालेर सबै साथीहरूको प्रश्न खोजेको जस्तो लागेको छ यतिखेर जस्तै <laughs> मैले किन बिए नगरेको भनेर धेरैले सोध्नुहुन्छ yeah. अनि मैले अब मैले बिए गरेँ भने त प्रश्नै सिद्धो होइन बिहे गरिहाल्यो भने त प्रश्नै सिद्धो नि त उहाँहरूले के सोध्नुहुन्छ होला uh, भोलि uh. भन्ने प्रश्न जस्तै भइरहेछ अब ठिक छ तपाईँको प्रश्न चाहिँ अब किताब कहिले आउँछ भन्ने होला किताबको एकदम तयारमा अब मात्रै कहिले निकाल्ने होइन अब गजलहरू पुग्छन् दुई तिन सयवटा पुग्छन् अब कहिले निकाल्ने के निकाल्ने त्यो अब मैले प्रश्न थपेँ त त्यसो भए मैले बिहे चाहिँ कहिले गर्ने त यो मैले नै पत्ता नलाएको एउटै एन्सर मैले पत्ता नलाएको कुनै कहाँ छिन् र मेरो बिहे कहिले हुन्छ अहिलेसम्म जीवनमा एउटै कुरा पत्ता लागेन बाँकी चाहिँ सबै पत्ता लगाउँदै लाउँदै तपाईँको अफिस पनि खोजेर आइपुगेँ <laughs> तर सबै कुरा पत्ता लाग्छ अघि बाटोमा आउँदा एनबिजीसँग हाँसी मजाक पनि भयो यो घर मेरै शस्त्रले ससुरालीले घर बनाउँदै रहेछन् भने बाटोमा हेर्दा हेर्दै अनि ससुरालीले घर बनाउँदैछन् भने अब, अब मेरो पो नहुन सक्छन् त मेरो पो ससुराली घर नहुन कसैको त ससुराली घर नै हो नि त त्यसो भनेर म्याम चित्त बुझाउनुपर्छ भनेर हिँडेको थिएँ <laughs> त्यस्तै अब ठिकै छ ससुराली घरहरू धेरै देखेको छु अब कुन घर चाहिँ हो थाहा छैन रमाइलो हँसाउनुभयो तपाईँ हेर्दै कार्यक्रमको अन्त्यतिर आउँदा एउटा गजल फेरि सुनौ न अब त्यसपछि हामी लगभग चुटिनी तर्फर गर्दा ठिका हुन्छ गुलाफ चुडियो अनि काँडाहरूको प्यारमा बाँचेको छु ससुराली घर भन्नुपर्छ गुलाब चुडियो अनि काडाहरूको प्यारमा बाँचेको छु साँच्चै हो वर्षौँदेखि म तिम्रै इन्तजारमा बाँचेको छु साँच्चै हो वर्षौदेखि म तिम्रै इन्तजारमा इन्तजार बाँचेको छु के कारण हो तिमीले मेरै नाममा उजुरी गरेछौ अरे के कारण हो तिमीले मेरै नाममा उजुरी गरेछौ तिम्रै याद मनमा थुनेर कारागारमा बाँचेको छु गुलाब चुड़ी अड़ा प्यारिमी नी आखा भिमी न्योति गुमा जसरी अंधकार में बांचु ज्योति गुमा मं जिस अंधकार में बांचु गुलाब चुड़ी अड़ा प्यार बांच मेरा बाआमा रहेनन् तिमीले छोडेर गयौ जब मेरा बाआमा रहेनन् तिमीले छोडेर गयौ दुःखहरूको पहाड़ खस्ने संसारमा बाँचेको छो दुःखहरूको पहाड़ खस्ने संसारमा बाँचेको छो अचेल बाडुलकी लाग्दा समेत यो सास रोकिन खोज्छ अचेल बाडुल्की लाग्दा समेत यो सास रोकिन खोज्छ मृत्यु पर्खी रहेछ सायद म हतारमा बाँचेको छु मृत्यु पर्खिरहेछ सायद म हतारमा बाँचेको छु उपहारमा घडी देऊ प्रिया समय दिएनौ मेरा लागि उपहारमा घडी देऊ प्रिया समय दिएनौ मेरा लागि तिमी आउँछौ कि मेरो काल आउँछ म दोधारमा बाँचेको छु तिमी आउँछौ कि मेरो काल आउँछ दोधारमा बाँचेको छु गुलाब चोडियो अनि काँडाहरूको प्यारमा बाँचेको छु साँच्चै हो वर्षौँदेखि म तिम्रो इन्तजारमा बाँचेको छु धन्यवाद कति राम्रो कति मिठो अब हामी लगभग अन्त्यमा छौँ दिपकजी तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी गर्ने मेरो चाहिँ स्पन्दन दिपक खनाल फेसबुक पेज छ फेसबुक छ मेल छ फोन नम्बरहरू छन् अब मलाई सपोजिदिनुहोस् न फेसबुकमा एउटा स्पन्दन दिपाक खनाल भनेर खोजेपछि भेटियो स्पन्दन दिपक खनाल भने चाहिँ दुईवटा आइडी आउँछ दुईवटा आइडीमा दुइटै एड गर्नु भए पनि हुन्छ अब दिपक खनालको आइडी चाहिँ धेरै छन् अब मलाई माया गर्नेहरूले पनि बनाएर चलाइदिनु भयो होला कसले पनि गर्नुभयो होला त्योतिर नजाउँ तर मेरो आफै चलाउने चाहिँ दिपक खनाल स्पन्दन दिपक खनाल दुइटा छन् त्योहरू चाहिँ चलाइरह हुन्छु अनि अब मेल त्यस्तै त हो भने अब के इन्स्टाग्रामहरूमा फलो गरेको होइन अनि त्यस्तै त्यस्तै अब मलाई खोज्नेले त मेरो फोनमा गरे पनि म मलाई फेरि म मा प्रष्ट मैले म अध्यक्ष भएको नि के म सबैभन्दा तल रहेर मलाई राति बाह्र बजे दिउँसो बाह्र बजे मैले भ्याउने समयमा जतिखेर जसरी जुनै काम राजनीतिक साहित्यिक सामाजिक सांस्कृतिक रगत माग्नेसम्मको सामाजिक काममा रगत दिनुपर्ने भए पनि सम्झिनु होला याद गर्नु होला मैले सकेँ तपाईँको नम्बर भनिदिनुहोस् त्यसो त नम्बर लिनै पर्ने भयो मैले सकेको मैले जे सक्छु त्यो चाहिँ गर्न तयार छु र सहयोग गर्न चाहन्छु तसर्थ मेरो अन्ठानब्बे बयालिस सतहत्तर बाइस दस एनटिसी अन्ठानब्बे चौध नौ सय बाइस नौ सय करे फोनर एनटीसी को फिर भजिल जो अंठानब्बे बयालीस सतहत्तर बाईस दस में संपर्क कर सकिए हस धेरे धीरे धन्यवाद हमारे कार्यक्रम में आने भाई बुलबुल में एकक्ष को बसाई में अच्छे गजल सुनने दी तो मरेन तरह अब एक तिमी मई भरपूर समझीद तिमद दिल में बने मन सम्झिदिनु सम्झिदिनु तिमीले मलाई भरपूर सम्झिदिनु तिम्रै दिलमा बस्ने मन छ कोहीनूर सम्झिदिनु सम्झनाका किस्साहरू उस्तै उस्तै हुन्नन् बुझ्नु सम्झनाका किस्साहरू उस्तै उस्तै हुन्नन् बुझ्नु अति भरि प्रिय पल्छन् जरूर सम्झिदिनु सम्झिदिनु तिमीले मलाई भरपूर सम्झिदिनु तिम्रै दिलमा बस्ने मन छ कोहीनूर सम्झिदिनु भेटिएर नछुटिएको कोपो छ र जिन्दगीमा भेटिएर नछुटेको कोपो छ र जिन्दगीमा एउटा यात्रा यस्तै भयो दूर दूर सम्झिदिनु सम्झिदिनु तिमीले मलाई भरपुर सम्झिदिनु यता मलाई बाडुल्कीले हैरान पारोस् बरु यता मलाई बाडुल्कीले हैरान पारोस् बरु सहन सक्छु जिन्दगीभर हजुर सम्झिदिनु सम्झिदिनु तिमीले मलाई भरपुर सम्झिदिनु सहन सक्छु जिन्दगीभर हजुर सम्झिदिनु हिजो हिजो तिमीसँग छुट्टि आज आफैसँग छुट्छु हिजो तिमीसँग छुट्टि आज आफैसँग छुट्छु भाग्यसँग के लाग्छ र मजबुर सम्झिदिनु सम्झिदिनु तिमीले मलाई भरपूर सम्झिदिनु भन्नेहरूले पागल भनौ या त भनन् पागल प्रेमी भन्नेहरूले पागल भनौन् या त भनन् पागल प्रेमी मुट्टुभित्रै राख्नु अनि मुटुभित्रै राख्नु अनि एकसुर सम्झिदिनु मिठो गरी उहाँले वाचन गर्नुभयो अब मैले आजको कार्यक्रमको अन्त्यमा अर्को गजल वाचन गरिन यही समयलाई साथ दिएँ र दिपकजीलाई धन्यवादका साथ विदा गर्दै उत्पादन सहयोगी सशेन्द्र गौतम र म अछुतकी मेरो पनि विदा हुन्छौ नमस्कार शुभरात्री भुल भुल